गजल गंगा दाइजो त कि नजरसम्म लाउनै सकिन तिम्रो त्यो विदाईमा नजर तूटे को दिल सम्म पनि मैले दाइजो ताइजो ताँसो तिम्रो निधारको सिन्दुरले लुट्यो हाँसो तिम्रो निधारको सिन्दुरले लुट्यो त्यो अतीत ओठमा मैले पाउनै सकिन दाइजो त कि नजरसम्म लाउनै सकिन तिम्रो त्यो विदा बुझेको छु खानदानको मेरो दुई गाछको रोटीले भ्याउनै सकिन दाइजो त नजर सम्म लाउनै सकिन तिम्रो त्यो विदा मेरो मेरो मनमा झैं फुल्नु सुन्दर फुल बनेर मन छुटेदेखि मनमा हरियाली छाउनै सकिन दाइजो त कि नजरसम्म पनि लाउनै सकिन तिम्रो त्यो विदा रविन्द्र आशिष शैलीको यो गजल सृजना आरम्भमा मैले वाचन गरेँ रविन्द्र आशिष शैलीको यो गजल सृजनासँगै आजको गजल गंगाबाट पनि कार्यक्रम संयोजक ललिजन रावल प्रविधि तर्फ लक्ष्मण विष्ट अनि राम अविरल तपाईँ सबै सबैलाई गजल गंगाको सहयात्रामा सँगै यात्रारत तपाईँलाई आरम्भमा नै आग्रह गर्छौ अबको पैंतालिस पचास मिनट हामीसँगै रहि दिनुहोला समय एकदमै छोटो छ यो छोटो समयमा सुख दुःखका का गर्नु गर्नुछ हाँसु र आँसुका कुराहरू गर्नु छ मिलन र बिछोड़का कुराहरू गर्नु छ रुनु परेछ भने सँगै रुनका लागि तपाईँ तयार हुनुहुन्छ हामी तयार छौ सँगै हाँस्नु परेछ भने तपाईँ हाँस्नका लागि तयार हुनुहुन्छ हामी हाँस्नका लागि तयार छौं हुन त हामी एकहोरो बोलिरहेका छौं तपाईँसँग दोहोरो सम्वाद गर्ने सम्भावना छैन यति बेला हामीले पनि मनमनै महसुस गरेका छौं तपाईँले पनि मनमा नै महसुस गर्नुभएको छ होला हाम्रा धेरै कुराहरू धेरै भावनाहरू एक, भावन एक मिलेका छन् आजको गजल गंगाको युलहरमा गजल सुनाउनका लागि रेडियो नेपालको स्टुडियोसम्म कोहलपुर बाँकेबाट डा देवेन्द्र आचार्य आउनु भएको छ बोहरा गाउँ गोर्खाबाट राम कुमार बोहरा आउनु भएको छ अनि शान्तिनगर दाङबाट निश्चल छन्त्याल आउनु भएको छ उहाँहरूले वाचन गर्नुभएका गजलहरू हामी सुनाजल संगीतहरू सुनिरहँदा तपाईँले आफ्नो पनको महसुस गर्नुहुनेछ आफ्ना अनुभवहरू गजलकारले लेखिदिनु भएछ जस्तो तपाईँलाई लाग्नेछ गजलका शिरहरू सुनिरहदा तपाईँले आफ्नो पनको महसुस जब गर्नुहुन्छ त्यति नै बेला गजलकारले आफू सफल भएको सम्झिनुहुनेछ अरू अन्य थुप्रै कुराहरू यो यात्रा भरी कार्यक्रम आरम्भ गर्न चाहन्छौ निशा देशको स्वरमा रहेको यो स्थुर गजल संगीत सँगै जसमा डब्बु छेत्रीको गजल रचना रहेको छ अनि ज्योति प्रकाशको गजल संगीत हो दोषी त नजर नै थियो मन पराउनुमा दोष के थियो र मुटुको माया लाउनुमाथुर गजल संगीत आजको गजल गंगाको आरम्भमा निशा देशारको स्वर डबु छेत्रीको गजल रचना ओ, मन परा क्रम गजल गंगाको आरम्भ हामीले मन छुने गजल संगीतबाट गरिसकेका छौं निसा देसारको स्वर रहेको थियो डब्बु छेत्रीको गजल रचना ज्योति प्रकाशको संगीत साँच्चै तपाईँले आनन्द महसुस गर्नुभयो होला कही कतै मन दुखीको थियो कही कतै हृदयमा चोट लागेको थियो भने गजलका ईश्वरहरूले ती चोटहरूमा ती दुखाइहरूमा ती पीड़ाहरूमा पक्कै पनि मलम लाउने काम गरे होलान् अब हामी धेरै गन्थनतर्फ धेरै भूमिकातर्फ लागेनौ सिधा सिधा कोहलपुर बाँकीका श्रष्टा डा देवेन्द्र आचार्य गजल गंगाका लागि गजल भाषण गर्न रेडियो नेपालसम्म आउनुभयो त्यसो त कामको सिलसिलामा काठमाण्डु आउनु भएको रहेछ अनि रेडियो नेपालसम्म आउने वातावरण गजलकार कपिल अन्जानले मिलाइदिनु भएको रहेछ कपिल अन्जान, रहे अन्जान प्रति पनि आभार व्यक्त गर्छौ र रह... देवेंद्र आचार्य देवेंद्र आचार्यको गजल वाचन सुन्छ कुनै गुनासो छैन मलाई ऐनासँग कुनै गुनासो छैन र पनि चेहरामा कतै हाँसो छैन मलाई ऐनासँग कुनै गुनासो छैन र पनि चेहरामा कतै हाँसो छैन अरे अरे जल्ने दुनियाँ जल्न देऊ मित्र जल्ने दुनियाँ जल्न देउ मित्र यो समयलाई पनि त चासो छैन र पनि चेहरामा कतै हाँसो छैन परदेशी छोरो घर फर्केको छ परदेशी छोरो घर फर्केको छ आँसुको सिभाए नासो छैन र पनि चेहरामा कतै हाँसो छैन अन्तिम शेर बरू बरु मारिदेऊ तिम्रो नजरले برو, برو, बरु बरु मारिदेऊ तिम्रो नजरले छुरी या जहेरको खाँचो छैन बरु मारिदेऊ तिम्रो नजरले छुरी या जहरको खाचो छैन मलाई ऐनासँग कुनै गुनासो छैन र पनि चेहरामा कतै हाँसो छैन जिन्दगी चल्न गास बास कपास हुन्छ जिन्दगी चल्न गाँस बास कपास हुन्छ सबैको आफ आफ्नो एउटा इतिहास हुन्छ जिन्दगी चल्न गास बाँस कपास हुन्छ सबैको आफा पनि एउटा इतिहास हुन्छ तिमी भन्छौ प्रेममा सब जायत छ तिमी भन्छौ प्रेममा सब जायत छ त्यसैले त कोही न खास हुन्छ तिमी भन्छौ प्रेममा सब जायत छ त्यसैले त कोही न खास हुन्छ सबैको आफ पनि एउटा इतिहास हुन्छ बाबु बाबु बन्दुक बोकेरै हराएका हुन् बाबु बाबु बन्दुक बोकेरै हराएका हुन् छोरो आजसम्म पनि तलास हुन्छ बाबु बन्दुक बोकेरै हराएका हुन् छोरालाई आजसम्म पनि तलास हुन्छ सबैको आफआफ्नै एउटा इतिहास हुन्छ सब मजदुरलाई एक न एक दिन अरे यी सब मजदुरहरूलाई एक न एक दिन आफू पनि त मालिक बन्ने आश हुन्छ सब मजदुरहरूलाई एक न एक दिन आफू पनि त मालिक बन्ने आश हुन्छ सबैको आफआफ्नै एउटा इतिहास हुन्छ आमा मेरी आमा दमले थलिएर अस्पतालमा छिन् आमा दमले थलिएर अस्पतालमा छिन, डाक्टर भन्छ भगवानसँग सास हुन्छ आमा दम्ले थलिएर अस्पतालमा छिन् डाक्टर भन्छ भगवानसँग सास हुन्छ जिन्दगी चल्न गाँस पास कपास हुन्छ सबैको आफआफ्नै एउटा इतिहास हुन्छ कुराहरू रोकिदियो पोहोर सालमा आएर कुराहरू रोकिदियो पोहोर सालमा आएर घुमाएर मरिदियो मेरै हालमा आएर कुराहरू रोकिदियो पोहोर सालमा आएर घुमाएर मरिदियो मेरै हालमा आएर सब थोक लुटेर पनि देशको धुकुटी सब थोक लुटेर पनि देशको धुकुटी फेरि फेरि झुकिरहेछन् तिर्पालमा आएर घुमाएर मोरी दियो हालमा आएर के फरक छ चरा र माखुरीमा के फरक छ चरा र माखुरीको बीचमा के फरक छ चरा र माखुरीको बीचमा दुवैले के के सोच्दा हुन्छ हालमा आएर घुमाएर मरिदियो मेरो हालमा आएर अन्तिम शेर अरे जिन्दगी भर बिरामी बचाएर के गर्नु अरे जिन्दगी भर जिन्दगी भर बिरामी बचाएर के गर्नु डाक्टरले पनि त मर्नु छ अस्पतालमा आएर जिन्दगी भर बिरामी बचाएर के गर्नु डाक्टरले पनि त मर्नु छ अस्पतालमा आएर कुराहरू रोकिदियो पोहोर सालमा आएर घुमाएर मरिदियो मेरो हालमा आएर <roadly somewhat, 1910> सफरमा आगो र पानी थियो सफरमा आगो र पानी थियो बच्चाको यही जिन्दगानी थियो सफरमा आगो र पानी थियो बच्चेको यही जिन्दगानी थियो सपना सपना आउन डराइ रहे सपना सपना आउन डराइ गोली रोरानी थियो, सपना डराइ गोली रोरानी थो बचे जिंदगानी थो अरे अरे अरे यत रि खोजा अरे यो रात रिजन रा खोज् हर बखत बीच में भी बिहानी थियो, यो रात र दिन मिलाउन खोज्दा हर बखत बीचमा बिहानी थियो बचेको यही जिन्दगानी थियो अन्तिम शेर म म वर्षौं पछि घर आएको छु म म वर्षौं पछि घर आएको छु आउँदा सब थोक थियो म वर्षौं घर आएको छु आउँदा सब थोक थियो सफरमा आगो र पानी थियो बचेको यही जिन्दगानी थियो बदलामा बदलामा शरीर शर्तमा राखिदियो बदलामा बदलामा शरीर शर्तमा राखिदियो दुश्मनसँग शिर शर्तमा राखिदियो कोलम्बसले पनि फर्काउन सकेन खुसी कोलम्बसले अरे कोलम्बसले पनि फर्काउन सकेन खुसी तर उसले पीर शर्तमा राखिदियो कोलम्बसले पनि फर्काउन सकेन खुशी तर उसले पिर शर्तमा राखिदियो दुश्मनसँग शिर शर्तमा राखिदियो तिमी हुनै पर्छ भन्ने छैन जिन्दगीमा तिमी तिमी हुनै पर्छ भन्ने छैन जिन्दगीमा त्यसैले तकदीर शर्तमा राखिदियो तिमी हुनै पर्छ भन्ने छैन जिन्दगीमा त्यसैले तकदिर शर्तमा राखिदियो दुश्मनसँग शिर शर्तमा राखिदियो सिकार मार्न ताकेको सिकारी शिकार मार्न ताकेको शिकारी खै के सोचेर तीर शर्तमा राखिदियो दुश्मनसँग शिर शर्तामा राखिदियो अन्तिम शेर अरे डाक्टर बनेर पनि के गर्नु छ अरे यार डाक्टर बनेर पनि के गर्नु छ अरे या बिरामी बा गम्भीर शर्तामा राखिदियो डाक्टर बनेर पनि के गर्नु छ अरे यार बिरामी बा गम्भीर शर्तामा राखिदियो बदलामा शरीर शर्तामा राखिदियो दुश्मनसँग शिर शर्तमा राखिदियो तिम्रो याद दिलमा सजाउनु अगाडि तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु अगाडि तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु अगाडि अरे बदलामा तुल गुलाबहरू बदलामा बदलामा त फुल गुलाबहरू तिमीलाई बगैँचामा उभाउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु अगाडि तारिख तारिख बोकेर हजुरबा तारिख तारिख बोकेर हजुरबा मैले सोच्नु छ सन्तान जन्माउनु अगाडि तारिख बोकेर थाके मेरा हजुरबा मैले सोच्नु छ सन्तान जन्माउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु अगाडि अन्तिम शेर मेरा बा मेरा बा आफै बिरामी परेका छन् बा आफै बिरामी परेका छन् छोरोलाई डाक्टर बनाउनु अगाडि तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु धन्यवाद थ्याङ्क पेशाली डाक्टर कति बिरामीहरूको उपचार गरिराख्नु भएको छ होला आफूले उपचार गरिरहेको बिरामी निको भएर जब घर फर्किन्छ त्यति बेला डाक्टरहरूले साँच्चै आनन्द अनुभूत गर्नुहुन्छ होला यति बेला आफ्नो सृजना मार्फत कही न कही कतै न कतै कसैलाई मलम पट्टी लगाउनुभयो आफ्ना गजल मार्फत डाक्टर देवेन्द्र आचार्यप्रति आभार व्यक्त गर्छौं गजल गंगाको यो सहभागिताका लागि गजल गंगामा छौं रेडियो नेपालको राष्ट्रिय प्रसारणहरू हाम्रा मिडियम एपका फ्रिक्वेन्सीहरू धरान धनकुटा दीपाल सुर्खेत काठमाण्डु अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रो एफएम रेल स्टेशनहरू अन्ठानब्बे एक अनि इन्टरनेट अनलाइन डब्ल्यू मार्फत संसारभर सुन्न सक्ने व्यवस्था छ सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास यति नै बेला गजल गंगा सुन्ने तपाईंलाई समय अनुकूल भइराखेको छैन भने www.NepalMediaOnline.com आफ्नो प्रविधिको विकास सँगै हामी युट्यूबमा पनि भेटिन्छ युट्यूबमा तपाईँले गजल गंगा रेडियो नेपाल सर्च गर्नुहोस् तपाईँले आफ्नो फुर्सदको समयमा आफूले चाहेको गजल गंगा सुन्न सक्नुहुनेछ संसारको जुनसुकी कुनामा बसेर पनि धेरैभन्दा धेरै उपयोग गर्न चाहन्छौ हामी तपाईँका गजलहरू मेलबाट आउन् भन्ने हाम्रो चाहना तपाईँका गजलहरू गजल, गजल गंगाको फेसबुक आईडीबाट आउन भन्ने चाहना तपाईंका गजलहरू पत्र मार्फत पत आउन् भन्ने चाहना तपाईँका गजलहरू काठमाण्डु आएको बेलामा रेडियो नेपालसम्म आउनुहोस् आफै वाचन गर्नुहोस् भन्ने हाम्रो चाहना दिनानुदिन बढ़िरहेको छ हाम्रो चाहनामा तपाईँको आत्मीय साथ भरू यही यति बेला युवराज चौलागाईले गाउनु भएको गजल डा कृष्ण हरिबराले लेख्नु भएको गजल अनि बसन्त सापकोटाले संगीतका कुराहरू मिसावटी कृष्ण हिब्राल रचना सुना शाह आयालो हो सुन चल चुहावट छा छा चुहावट छूहवट छतिमा छेरी पानी जता ती ठेस ला छेरी हेरी पानी जता त थे ठेसला छा कहात छा कहात छतिमा अहिले तिम्रो हजुर मिसा वर्छ पिरतीमा रुखा वठश पिरतीमा माया लुह सुन अचेल चुहा उठ्छ पिरतीमा मायालुहरूप्रति प्रेमी प्रेमिकाहरूप्रति समर्पित र सजग गराउने एउटा गजल युवराज चौवलागाईको स्वर डाक्टर कृष्ण हिवरालको रचना र वसन्त सापकोटाको संकेत हामीले यहाँ प्रस्तुत गरिसकेका छौ गजल गंगामा छौं गजल गंगामा आफ्नो गजल वाचन गर्नका लागि बोहरा गाउँ दुई गोर्खाबाट रामकुमार बोहरा रेडियो नेपालको स्टुडियोसम्म आउनु भएको छ आफ्नो गजलको डायरीबाट केही गजलहरू गजल गंगाका लागि रेकर्ड गराउनु भएको हिजो मात्रै उहाँ रेडियो नेपालको स्टुडियोसम्म आउनु भएको अनि आफ्ना गजलहरू गजल गंगाका लागि रेकर्ड गराउनु भएको छ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ सुखी रहनुहोला खुशी रहनुहोला रेडियो नेपालसम्म आइदिनु बुढेसकालको सारा बनी रमाउन आउरा साथी काट्न थालिसकु समाउन आउ छुकालको सारा बनी रमाउन आउँछरा बितेको पल कहिले फर्काउन नसके पनि बितेको पल कहिले फर्काउन नसके पनि रुपियाँ लेसाउको हात थमाउन आउँछ राटी काट्न थालिसकु समाउन आउँछ रा बुढेसको सहारा बनी रमाउन आउँछ राइयो कुहिु घाम खरको छानु घाम पानी छिओ लाग्ने घर मर्मत गरी बनाउन आउँछ राटी काट्न थालिसकु समाउन आउँछरा बुढेसको सहारा बनी रमाउन आउँछु राई सबै कुरा बिर्सिन थाले बुढी भई सबै कुरा बिर्सिन थाले बिहे गरी घर जमाउन आउँछु साठी काट्न थालिसकु समाउन औछुरा बुढेस्वरको सहरा बनी रमाउन औछुरा चाहिँदैन ठुलो महल झुपी नै बसौँला चाहिँ ठुलो महल झुपीमै बसौँला आफ्नै खेता जोति छोरा साथी काट्न थालिसकु समाउन औछुरा बुढेसको सारा बनी रमाउन औछुरा न्तर्नौ बरु हामी मोर्चौ आमा तार्न दिने छैनौ गौतम बुद्ध यो देशमा जन्मी हुर्की बढेका हुन् गौतम बुद्ध नेपालमा जन्मी हुर्की बढेका हुन् उहाँको विचार विवेक हामीले मार्न दिने छैनौ यो देशको माटो अन्त सार्न दिने छैनौ बरु हामी मोर्चा आमा तार्न दिने छैनौ वनमासाको बिरुवालाई जरैदेखि उखाल्नेछौ वनमासाको बिरुवालाई जरैदेखि उखाल्नेछौ घुसखुरी र तेचारी धेरै चार्न दिने छैनौ यो देशको माटो अन्त सार्न दिने छैनौं बोरू हामी आमा, तार्न दिने छैनौ नेपाल र नेपालीलाई नेपालीलाई सधैँ खुसी राख्ने छौ आसु धारा कहिले पनि झर्न दिने छैनौ यो देशको माटो अन्त सर्न दिने छैनौं बोरू हामी मोर्चाआमा तर्न दिने छैनौं बोल्छौं कलम चलाउँछौ अब चुप्प लाग्दैनौ हामी बोल्छौं बोल्छौं कलम चलाउँछौ अब चुप्प लाग्दैनौ हामी विकास गर्न भोलि भनी दिने माटो अन्त सार्न दिने छैनौ बोरु बोरु हामी आमा तर्न दिने छैनौ खरानी बो सपना सारा बाँच्नु बेकार छ सात दिने कोही छैन हाँस्नु बेकार छ खरा निभो सपना सारा बाँच्नु बेकार छ सात दिने कोही छैन हाँस्नु बेकार छ रमाएर खेल्ने बारी भनौ काँडा घरी रमाएर खेल्ने बारी भनौ काँडा घरी जीवन मेरो अन्धकार भो साच्नु बेका छ खरा निभो सपना सारा बाँच्नु बेकार छ सात दिने कोही छैन हाँस्नु बेकार छ कहिले पाउला परे लिले यो आँसुको मोल कहिले पाउला परे लिले यो आँसुको मल अरूसँग खुसी बनि ढाट्नु बेकार छ खराबो सपना सारा बाँच्नु बेकार छ सात दिने कोही छैन हाँस्नु बेकार छ आफन्तहरूलाई तिमीले नै हरि आफन्तहरूलाई तिमीले नै हरि यो धरतीमा जन्म दि मार्नु बेकार छ खरा नि बो सपना सारा बाँच्नु बेकार छ सात दिने कोही छैनन् हाँस्नु बेकार छ आफ्नो मुटुको टुक्रा छोराले कुटेर गयो सपना धेरै साँचेको थिए लुटेर गयो आफ्नो मुटुको टुक्रा छोराले कुटेर गयो सपना धेरै साँचेको थिए लुटेर गयो सानो थियो हुर्काई बढाई पढाए पनि सानो सानो थियो हुर्काई बढाई पढाए पनि बुढेसरको सारा लट्ठी मेरो टुटेर गयो आफ्नो मुटुको टुक्रा छोराले कुटेर गयो सपना धेरै साँचेको थिए लुटेर गयो नौली बुहारीले के टुना मुना लगाई नौली नौली बुहारीले के टुना मुना लगाई न्यु खोजी हौस माघी छुट्टे गयो आफ्नो मुटुको टुक्रा छोराले कुटेर गयो सपना धेरै साँचेको थिए हे लुटेर गयो सँगै बाँच्ने कसम खाएको श्रीमान छैन सँगै सँगै बाँच्ने कसम खाएको श्रीमान छैनन् कर्म मेरो सिसा जाई फुटेर गयो आफ्नो मुटुको टुक्रा छोराले कुटेर गयो सपना धेरै साँचेको थिए लुटेर गयो पैसा छाप्दै छुपि मैना मर्न मोर्न देऊ तिम्रे नाममा पठाउनेछु हातमा पर्न देऊ पैसा छाप्दै छुपिरे महिना मर्न देऊ तिम्रे नाममा पठाउनेछु हातमा पर्न देऊ कई राम्रो हुँदैछ कमाई राम्रो हुँदैछ साहको ऋण तिर्नु छ कमाई कमाई राम्रो हुँदैछ साहको ऋण तिर्नु छ कमाई कमाई राम्रो हुँदैछ साहको ऋण तिर्नु छ दुई चार वर्ष बसेर दुख गर्न देऊ पैसा छाप्दै छुपिरे महिना मर्न देऊ तिम्रे नाममा पठाउनेछु हातमा पर्न देऊ ती आमाका आँसु पुस्ने रुमाल बनि बस ती ती आमाका आँसु पुस्ने रुमाल बनी बस सधैँ भरी खुसी बनाई हाँसु छर्न देऊ पैसा छाप्दै छु फिरे महिना मर्न देउ तिम्रै नाममा पठाउने छु आत्मा पर्न देऊ उकाली र ओह्राली ती आमाको दुख सम्झिदा उकाली र ओह्राली ती आमाको दुख सम्झिदा मन भित रोक्न सकिन आँसु झर्न देऊ पैसा छाप्दै छुपी रे <ड़े> महिना मर्न देऊ तिम्रे <ड़े> नाममा <गा> पठाउनेछु हातमा पर्न देऊ समाले है घरको व्यवहार लता लिङ्ग नपारे समे है घरको व्यवहार लता लिङ्ग नपारे तिम्रे माया मेरो मनमा धेरै सर्न देऊ पैसा छाप्दै छुपी रे महिना मर्न देऊ तिम्रे नाममा पठाउनेछु हातमा पर्न देऊ गोरा दुई गोर्खा बाट काठमाण्डु आउनु भएको बेला रेडियो नेपालसम्म आएर गजल गंगाका लागि रामकुमार बोहराले रेकर्ड गराउनुभएका यी गजलहरू हामीले सुनिसकेका छौ यहाँछौ गजलप्रति तपाईँको लगाव छ गजलप्रति तपाईँको झुकाव छ गजललाई माया गर्नुहुन्छ गजललाई सम्मान गर्नुहुन्छ गजलहरू लेखिराख्नु भएको छ भने कार्यक्रम गजल गंगा तपाईँको त्यो सृजनालाई सार्वजनिक गर्नका लागि हरदम तयार छ कार्यक्रम गजल गंगा रेडियो नेपाल रेडियो नेपालसम्म आउनुहोला आफ्ना गजलहरू आफैले वाचन गर्न सक्नुहुनेछ गजल गंगाको फेसबुक आइडी गजल गंगा यसमा पनि तपाईँले आफ्नाहरू पठाउन सक्नुहुनेछ कसरी हुन्छ जसरी हुन्छ हामी तपाई सँगै सँगै सहयात्र गर्न चाहन्छौ चाह। तपाईसँगै हिँड्न चाहन्छौ चाह। तपाईसँगै दौड़िन चाहन्छौ चाह। यो हाम्रो पक्का पक्की बाझा हो गजल गंगामा बरकोथुर गजल संगीत सुनसान रात बिस्तारै बिस्तारै एकान्त बन्दै समय चाड़ पर्वहरू बिस्तारै बिस्तारै नजिक आउँदैछन् आफन्तहरू बाहिरबाट या परदेशबाट घर देशतर्फ देश अनि गाउँ बस्तीबाट शहरतिर लाग्नु भएको छ भने शहरबाट गाउँ बस्तीतिर फर्किने क्रममा हुनुहुन्छ होला सबैजना सँगै बसेर चाडबाड़ मान्नुको मजा बेग्लै छ चाड पर्वको विषयमा हामी आगामी श्री विशेष कुराकानी गरौं अहिलेका लागि अर्को सुम संगीत नरेन्द्र प्यासीको स्वरमा सुनाउँछौ शशि शर्मा मजगैयाको गजल रचना सन्तोष श्रेष्ठको संगीत तिम्रो माया मेरो माया गयो दुई दिन मोता टुटाएर संगीत जुन गजललाई नरेन्द्र प्यासीले पनि गाउनु भएको छ अनि विन्दु परियारले पनि गाउनु भएको छ शशि शर्मा मजगइयाको रचना हो सन्तोष श्रेष्ठको संगीत हो यति बेला हामी नरेन्द्र प्यासीको a <laughs> मातरी तुरी तू भय मातरी तोरी तो भै मतरी तोरी तो भय तो तो के बाकी अब तरी तुरी तो करी तुर तू भाक अब मेरो सारा सर्वस्व उठाए रा कहाँ गयो ओ मेरो सारा सर्वस्वी उठाए रा कहाँ चोकुमाया भित्र ओ मेरो चोखमाया भित्र ओ मेरो चोख माया भित्र मेरो चोख माया भित्र के को कमी पायौ तिमी चोखो माया मित्र के पोकामी पायो तिमी हजुर तिम्रो माया मेरो माया जुटाएर कहाँ गयो दुई दिनमय हाम्रो नाताएर कहाँ गयो गजलका प्रत्येक शिरहरूमा मर्म छ गजलका प्रत्येक शिरहरूमा प्रत्येक शिरहरूमा सुधाई छ गजलका प्रत्येक शिरहरूमा बुझाइ छ नरेन्द्र प्यासीको सुर शशि शर्मा मजगैयाको रचना सन्तोष श्रेष्ठको संगीत प्रस्तुत गरिसकेका छौ तपाईँले आफ्नो हिसाबले अनुभूत गरिसक्नु भएको छ हामी गजल गंगामा छौं सुनसान रात एकान्त समय आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ खुशी मात्रै होइन सुखी पनि रहनुहोला सुखी मात्रै होइन खुसी पनि रहनुहोला सुन्दा उस्तै उस्तै लागे पनि निकै भिन्नता छ यी दुई शब्दमा हामी गजल गंगामा जोड्न चाहन्छौ शान्ति नगर दाङ स्थायी घर अहिले काठमाण्डुमा नै हुनुहुन्छ निश्चल आफ्नो गजलको डायरी बोकेर रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो अनि आफूलाई मन पर्ने गजलहरू गजल, गजल गंगाका लागि रेकर्ड गराउनुभयो उहाँको आवाज जस्ताको तस्तै गजल गंगामा अब हामी मिसाउको गजल बासन निश्चल सारा रुद शोषित पीड़ित अं सर्व हारा रुद हो सारा रुद्र सहित सपना जति अधुर सपना जति फेरी, फेरी कारण धरती अमा सारा रुदित पीड़ित अनी सर्व हारा रुद शांति भूमि देश रक्तामे भईताल हांति भूमि देश रक्तामे भईताल हाथ जसको कारण फेवा अनि रारा रुँदैछन् नेपाल आमा मात्रै होइन सारा रुँदैछन् शोषित पीड़ित अनि सर्व हाराहरू उपलब्धी भयो कसरी पो भन्नु यो देशमा उपलब्धी भयो कसरी पो भन्नु यो देशमा अस्तव्यस्त संविधानको धारा रुँदैछन् नेपाल आमा मात्रै होइन सारा रुँदैछन् शोषित पीड़ित अनि सर्व हाराहरू उनीस दिने जनआनन्दको अवमूल्यन हुँदा 19 दिने जनआन्दोलनको अवमूल्य जनआन्दोलनको अवमूल्यन हुँदा गणतन्त्र जिन्दाबाद नारा र नेपाल आमा मात्रै होइन सारा हुँदैछन् शोषित पीड़ित अनि सर्व, अनि गुनासो पोखिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनी बिना धडकन रोकिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन कसैको यादमा डुबेको छ निस्ल कसैको यादमा डुबेको छ निस्ल पानीमा थियो भानु चोखिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनी बिना धड्कन रोकिन्छ किन कसरी विश्वास दिलाउँछौ फेरि तिमीले जहिले भेट हुँदा नजर पोखिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनी बिना धड्कन रोकिन्छ किन सबैले भन्छन् भगवान मनमा हुन्छ अरे सबैले भन्छन् भगवान मनमा हुन्छ अरे फेरि बिना अर्थै ढुङ्गा ढोगिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनी बिना धड्कन रोकिन्छ किन अश्लीन हुँदैछ समाज आधुनिकतामा अश्लीन हुँदैछ समाज आधुनिकतामा छोप्ने ठाउँ देखाइमुख छोपिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनी बिना धड्कन रोकिन्छ किन गर्दै गमलामा धानोपिन्छ किन नसुने पनि गुनासो पोखिन्छ किन उनीकन रोकिन्छ किन उनीकन रोकिन्छ गजल सुनाउने मन छ मलाई धोकेवाजको नामै तोकेर गजल सुनाउने मन छ ए साथी पीर बेथा पोखेर गजल सुनाउने मन छ तिमीले फेरि सरापीको संज्ञा दिन्छौ होला तिमीले फेरि सरापीको संज्ञा दिन्छौ होला हर साँझ हर रात रक्सी धोकेर गजल सुनाउने मन छ ए साथी पीर बेथा पोखेर गजल सुनाउने मन छ मलाई धोके बाजको नामै तोकेर गजल सुनाउने मन छ हिजो माया गर्नेहरूले मुटुबाट हटाउँदैछन् आज हिजो माया गर्नेहरूले मुटुबाट हटाउँदैछन् आज हिजो माया गर्नेहरूले मुटुबाट हटाउँदैछन् आज हो म पागल प्रेमी हो छाती थोकेर गजल सुनाउने मन छ ए साथी पीर बेथा पोखेर गजल सुनाउने मन छ मलाई धोकेबाजको ोकेर गजल सुनाउने मन छ गुनासो गरेको होइन सुन्छौ भने गुनासो गरेको होइन बिन्ती अन्तिम पटक सुन्छौ भने तिम्रो सामु आँखा छोपेर गजल सुनाउने मन छ ए साथी वीर बेथा पोखेर गजल सुनाउने मन छ मलाई ढोके नामै तोकेर गजल सुनाउने मन छ मलाई ढोके नामै तोकेर गजल सुनाउने मन छ जहां आत्मीयता हुई सब जाति जहां आत्मीयता हुई म कसरी विश्वास दिलाऊ तिमी म कसरी विश्वास दिलाऊ तिमी ठुक्क भे गाती घाती जहां आत्मीयता हुआ साथी हम सम्बन्ध जोड्ने सबै सबै जाति हुँदैन मलाई सम्झाउँदै घरि घरि हजुरबुवाले मलाई सम्झाउँदै घरि घरि हजुरबुवाले मलाई सम्झाउँदै घरि घरि हजुरबुवाले भन्नुहुन्थ्यो छोरा नपाई नाति हुँदैन ना। जहाँ आत्मीयता हुँदैन त्यहाँ साथी हुँदैन सम्बन्ध जोड्ने सबै सबै जाति हुँदैन भाषण सुनाइन्छ चोकमा सिद्धान्त फरक फरकको भाषण सुनाइन्छ चोकमा सिद्धान्त फरक फरकको तर कहिल्यै भन्दा ठुलो पार्टी हुँदैन जहाँ आत्मीयता हुँदैन त्यहाँ साथी हुँदैन सम्बन्ध जोड्ने सबै सबै जाति हुँदैन शान्तिनगर दाङ स्थायी घर हाल काठमाडौमा नै धन्यवाद दिन्छौ डा देवेन्द्र आचार्य रामकुमार बोहरा अनि निश्चल सन्तई सुख दुख के कस्तो भयो आफ्नो हिसाबमा महसुस गरिसक्नु भएको छ तपाईँ रेडियो नेपाल आइरहँदा हामीले कस्तो खालको व्यवहार प्रस्तुत गर्यौं राम्रो व्यवहार प्रस्तुत गयौं भने असल व्यवहार प्रस्तुत गयौं भने साथी संगीहरूसँग पनि कुराकानी गर्नुहोला हामीसँग भेटघाट हुँदा गजल गंगाका लागि गजल वाचन गर्न आइरहँदा हामीले तपाईंप्रति गरेको व्यवहार राम्रो लागेन हामीलाई सल्लाह सुझावहरू दिनुहोला अरू साथीहरूसँग राम्रो हुने कोशिश गर्नेछौं असल बन्ने कोसिस गर्नेछौ राम्रा कुराहरू साथी संगीहरूसँग बाँडिदिनुहोला नराम्रा कुराहरू छन् भने हामीलाई भनिदिनुहोला हामी सुध्रिने कोशिश गर्नेछौ आजलाई गजल गंगाबाट विदा हुनुपर्छ अर्को एउटा गजल संगीत तपाईँको लागि अवश्य पनि सुनाउनेछौ विदा हुनै लाग्दा पुरानै कुराहरू सुख दुःख जिन्दगीका सहयात्री हुन् कहिले हाँसु कहिले हाँसु छँदैछ आसुमा मातिनु पनि छैन आँसुमा छटपटिनु पनि छैन मिलाएर लैजानुपर्छ सबै कुरा मिल्दै जान्छ अब फेरि एकपटक आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानु पर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला भोलि बिहान उठेर कर्ममा जानु सक्दैछ चा। सुन्दर सपनाको कामना गर्छन् बाँकी रहेको यो समय साँच्चीकै सुमधुर बनाउस शान्त बनाउरहेका नराम्रा कुराहरू हट्दै जाऊन् राम्रा कुराहरूको राईको स्वर बुद्धि मनको रचना बालन राईको संगीत प्यारा नहुँदा रातयो सिद्धि प्रहर चलिन रातयो यही गजल संगीत तपाईँको लागि छाडेर आजको गजल गंगाबाट फेरि एकपटक सुन्दर सपनाको कामना सहित कार्यक्रम संयोजक ललिजन रावल प्रविधि संयोजन तर्फ लक्ष्मण विष्ट अनि राम अविरल विधान्छौ शुभराजी